नमस्कार पाँच मेगहर्स अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा डब्लु डब्लु रेडियो अर्पण कमबाट पनि विश्वभूर हामीलाई सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर विविध जानकारीहरू तपाईँको लागि पस्कनको लागि आजको यो श्रृङ्खलामा पनि प्राविधिक मित्र रेजनसँगै आवाजबाट समुपस्थित भइसकेको छ सा। कार्यक्रमको प्रतिफल रहेर हामी तपाईँलाई आजको पुसाङ्ग राशिफल त्यसै गरी रेडियो अर्पण एक सय चार थुल्लो पाँच मेघहर्सबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा तपाईँको लागि र तपाईँले पठाउनु भएका जन्मदिनको का शुभकामना प्रस्तुत गर्ने गर्छौँ कार्यक्रमको थालन गरौं आजको पंसाङ्गबाट आज मिति दुई साल साउन एक गते मंगलबार असार शुक्ल पक्ष अष्टमी तिथि नेपाल सन 2013 जुलाई सम्बन्ध एघार सय तेत्तीस सन् दुई हजार तेह्र जुलाई सोह्र तारिक राशिफी शि हुने तपाईँको लागि फलदायक समय रहेको छ महिनाको सुरुदेखि नै शुभ सङ्गीत मिल्ने खालको समय पनि देखिन्छ आर्थिक लाभ राम्रो हुने, हुने तपाईँको लागि यो महिना एकदम फलदायक रहेको छ केही नयाँ काम गर्ने खालको अवसर पनि आउनेछ यात्राका लागि राम्रो मिथुन राशि हुने तपाईँको लागि यो महिना एकदमै फलदायक रहने देखिन्छ केही नयाँ काम गर्ने खालको अवसर पनि आउनेछ यात्राको लागि राम्रो समय रहेको छ कर्कट राशि हुने तपाईँको लागि आजको समय लगायत यो महिना पनि तपाईँको लागि फलदायक के रहनेछ केही नयाँ काम गर्ने अवसर पनि आउनेछ आर्थिक कारोबार राम्रो हुने खालको समय छ सोचेर अगाडि बढ्नु भयो भने राम्रो हुनेछ शि हुने तपाईँको लागि यो महिना एकदम फलदायक रहेको देखिन्छ केही नयाँ काम गर्ने खालको अवसर पनि आउनेछ र आर्थिक कारोबार राम्रो हुने खालको समय कन्या राशि हुने तपाईँको लागि यो महिना एकदमै ठिकै रहने देखिन्छ केही नयाँ काम गर्ने अवसर त आउनेछ तर त्यसलाई सही तरिकाबाट गर्नुपर्नेछ सोच्नु पर्नेछ यात्राको लागि उचित समय पनि रहेको छ लागि यो परिवार महिना परिवारमा रमाइलो भइरहने देखिन्छ विभिन्न ठाउँको यात्राले मन मनै आनन्दित रहनेछि हुने तपाईँको लागि शुभ महिनाको दिन आएको देखिन्छ खुसी सन्तोष र यात्राको लागि एकदम स्वित समय पनि छ मनोरञ्जनतिर बढी चासो बढ्ने देखिन्छ धनुराशि राशी तभी काम पूरा हुने समय आगे देखि शरीर एवं मानसिक सुख मिलने खाल समय पढ़ाई लेखाई में ध्यान जाने खाले समय रहकर राशि होने तब के लिए यह महीना मध्यम खाले देखिश बौद्धिक काम सोचे जो लाभ मिलना अलग कठिन रहने काम कर विचार कर कुम्भ राशि <laughs> हुने तपाईँको लागि भाग्योदयको समय आएको देखिन्छ नयाँ काम गर्नको लागि सुनौलो अवसर आउने देखिन्छ पत्र पत्रिकाको व्यापारबाट राम्रो लाभ हुनेछ मेन राशि <laughs> हुने तपाईँको लागि यो महिना ठिकै रहेको देखिन्छ नयाँ कामको लागि सुनौलो अवसर आउने मानसिक सुख पनि प्राप्त हुने दिन रहेको छ वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामी सही तरिकाबाट र हाम्रो कामलाई सही ढङ्गबाट अगाडि बढायो भने अवश्य पनि राम्रो रहनेछ तेडियो बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुन्नु भएको छ प्राविधिक उन्नाइस घन्टे प्रसारणमा के कस्ता खालका कार्यक्रम प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखार्फ तपाईँ यति दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ सु। यस लगतै तपाईँले कृषि सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी सु। धुर्वाथ नालको साथमा आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगतै तपाईँले हाउसफुल कमेडी सो सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजीको समय हो नेपालवाणी समाचारको नेपालवाणी समाचार लगतै लोकसंचार सुन सुन्न सुन 10 दस बजेसम्म दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै नयाँ फ्लेमी गीतहरू एघार बजीसम्म सुन्न सक्नुहुनेछ एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगती जस्ट फर इन्जोय बाह्र बजीसम्म सुन्न सक्नुहुनेछ बाह्र बजेको समय हो नेपालबारी समाचारको र नेपालबारी समाचार लगतै तपाईँले ननिष्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगती अफलाइन चोइस दुई बजीसम्म सुन्न सक्नुहुनेछ दुई बजेको समय अर्पण समाचारको अर्पण समाचार लगतै तपाईँले तिन बजीसम्म अर्पण समर्पण सुन्न सुन सक्नुहुनेछ त्यसै गरी तिन बजेको समय हो नेपाल वाणी समाचारको नेपालवाही समाचार लगतै तपाईँले लभ स्ट्युन सुन्न सक्नुहुनेछ कृपाको साथमा चार बजीसम्म त्यसै गरी चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले रोजाइमा लोक भाका सुन्न सक्नुहुनेछ पाँच बजेसम्म प्रत्यक्षको साथमा पाँच बजेको समय हो अर्पण बोलेछिन् अर्पण बोलेछिन् लगतै पाँच तिसदेखि देशदेखि विदेश सुन्न सक्नुहुनेछ रवि भट्टाको साथमा छ बजेको समय हो नेपालवाडी रेडियो नेटवर्कको छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण शुभ साँझको र अर्पण शुभसाज लगत्तै तपाईँले सातैसदेखि आठ बजीसम्म सिआईन साझ खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय हो नेपालमाडी रेडियो नेटवर्कको समाचार र आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा बिबिसी नेपाली सेवा लगत्तै तपाईँले श्रुति सम्बेक सुन्न सक्नुहुनेछ ज्यालो नाइन्टी नेटवर्कबाट हजुर र दस बजीको समय हो नेपाल एफएम काठमाडौँ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम दिनेछौँ भोलि बिहान चार बजी तपाईँको साथमा नीतिशास्त्र प्रवचनवाला सँगसँगै उपस्थित हुने गर्छौँ र पाँच तिसदेखि पाँच पसुनासम्म प्रभात बाँडी सुन सक्नुहुने थियो प्रभात बाँडी लगत्तै तपाईँले छ बजेको समयमा सेआइएनस आज खबर छत्तिसदेखि सात बजीसम्म बाँडी बहस नेपाल बाणी रेज नेटबाट बजेको समय हो अर्पण स्थानीय समाचार र समाचार लगत्तै शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौँ यिनी बिबी जानकारी सँगसँगै कार्यक्रमबाट विधामा आग्ने बेला भएको छ आज जति पनि साथीको जन्मदिन भएको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ हौस् त शून्य साथ दिनुभयो सा, दिन तपाईँहरूलाई धन्यवाद छ प्राविधिक मित्र रेसनप्रति विशेष आभार प्रकट गर्दै प्रस्तुतिबाट समाज्ञा माग्छु नमस्कार अर्पण एक से चार थोपलो पांच मेगा हाल